नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच अम्बेगाै इन्टरनेट अनलाइनमा संसारभरि के साथ सुनिरहनु भएको दिउँसो एक बजेको माओवादीका पूर्व लडाकुले आजदेखि औपचारिक रूपमा सैन्य जिम्मेवारी लिएका छन् अधिकृत बाहेक सात महिने सैन्य आधारभूत तालिम पूरा गरेका सिपाही तथा अन्य पौिक तहकाले जिम्मेवारी पाएका हुन् तालिम दिएका विभिन्न ठाउँमा आज जिम्मेवारीमा सिपाही तथा अन्य पदीको आज पास आउट भएको जानकारी दिनुभएको छ प्रवक्ता शर्माका अनुसार पास आउट भएका सिपाही आ आफ्नो सम्बन्धित युनिटमा पदिकलाई फेरि अर्को ब्रिज कोष गराइनेछ अधिकृतको भने भदौ दश गते मात्रै तालिम सकिनेछ नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले चुनाव बहिष्कार गर्ने नेकपा माओवादीको नीति अराजकताको पच भएको बताउनु भएको छ प्रेस क्लब अफ दाङले तुल्सीपुरमा गरेको साक्षात्कार कार्यक्रममा उपाध्यक्ष गौतमले राजनीतिक निकासको एकमात्र विकल्प निर्वाचन भएको भन्दै निर्वाचन नै बिथुल्छु अराजक मानसिकता भएको बताउनु भएको छ निर्वाचन भए मात्र संविधान बन्ने र संविधान बने मात्र सबै समस्या समाधान गर्न सकिने भन्दै उहाँले नेकपा माओवादीको माग देश र जनताको पक्षमा नरहेको पनि दावी गर्नु पूर्व गृहमन्त्री गौतमले चार दल बेचको एघार बुते सहमति र पच्चिस बुते बाधा अड्काउ फुकाउ खारिज गर्नुपर्ने भन्ने माओवादी माग पूरा भए देश राज्यविहीन अवस्थामा जाने हुँदा माओवादीको माग पूरा हुन नसक्ने चेतावनी पनि दिनुभएको छ नेकपा माओवादीलाई निर्वाचनमा ल्याउन वार्ता र सम्वाद गर्न आफूहरू तयार रहेको भन्दै उहाँले आफ्नो अडानमा कायमै रहे नेकपा माओवादीको अनुपस्थितिमा पनि चुनाव हुने दावी गर्नुभयो नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालले चार मुख्य राजनैतिक पार्टी असफल भइसकेकाले जनताले चारवटी पार्टीको विकल्प रोच्नुपर्ने बेला आएको बताउनु भएको छ पार्टीको राष्ट्रिय जनजागरण अभियानका लागि कञ्चनपुरको भलारी पुग्नुभएका अध्यक्ष ढकालले चार पार्टीकै सत्ता लुचाचोडीका कारण संविधान सभा विघटन भई संविधान बन्न नसकेको शान्ति सुरक्षाको अवस्था कमजोर भएको बताउनुभयो चारवटी दलहरूको अक्रमणताले गर्दा देशमा बेरोजगारीको दर बढ़ेर सत्तरी प्रतिशतमा पुगेको महिला हिंसाका घटनामा निकै वृद्धि भएको आन्तरिक सुरक्षा व्यवस्थामा देश निकै कमजोर भएको मंगी र आरोप उहाँले लगाउनुभयो राजनैतिक दलहरूले सत्ताकै लागि मरिमेट्ने प्रवृत्तिका कारण देशमा विकास निर्माणका कार्यमा उल्लेखीय प्रगति हुन शान्ति सुरक्षा राष्ट्रियता संरक्षण समृद्धि नेपालका लागि नयाँ संविधान लगायत नारा लिएर अबको संविधान सभाको निर्वाचनमा देशका सबै निर्वाचन क्षेत्रबाट आफ्नो पार्टीले उम्मेदवारी दिने जानकारी राष्ट्रपति <प्राणा> मोहम्मद मुर्सीले अप्दास्त गरेर न्यायालयलाई सत्ता सम्पिएको चेपको सेनाले शान्तिपूर्ण आन्दोलनका लागि अनुमति दिएको छ मुख्य न्यायाधीश मोहम्मद मुन्सरले अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएपछि सेनाले शान्तिपूर्ण आन्दोलनका लागि अनुमति दिएको हो अनुमति पछि अब्दस्त राष्ट्रपति मोहम्मद मोर्सीका समर्थकले राजधानी कायरो लगायतका स्थानमा प्रदर्शन गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् मोर्सीलाई अब्दस्त गरेपछि मुस्लिम बर्दरहुडका नेताहरूले सेनाले आफूहरूलाई तारो बनाएको बताएका छन् बर्दरहुडले आज पनि शान्तिपूर्ण प्रदर्शन जारी राख्ने बताएको छ र त्रिकोणात्मक क्रिकेट श्रृंखला अन्तर्गत आज भारत र वेस्ट इण्डिज बीच प्रतिस्पर्धा हुँदैछ खेल बेलुका सभा बजे शुरू हुनेछ लगातार दुई खेल हारेर प्रतियोगिताबाट बाहिरिने खतरामा रहेको भारतका लागि यो खेल गरेस्ट इण्डिज अहिलेसम्मका दुवै खेल जित्दै नौ अङ्कका साथ शीर्ष स्थानमा छ भने श्रीलंकाले पाँच अङ्क जोडेको छ अङ्कबिन भारतका लागि प्रतियोगितामा कायमै रहन वेस्ट इण्डिजलाई हराउने पर्ने रहेको छ कप्तान महेन्द्र सिंह धोनीचोटले ग्रस्त भएपछि विराट कोहलीको कप्तानीमा मैदान उत्रिएको भारतले पछिल्लो खेलमा श्रीलङ्कासँग एक सय एकसठी रनको फ्राकिलो अन्तरले हारेको थियो दिउँसो अठाड खबर सकियो म हमाल हमाल नमस्कार